2047 सालको संविधान निर्माण 2047 हजार सत्तालिस वैशाख अठाइस गति मैले रेडियो नेपालबाट राजाले सात सदस्य संविधान सुधार सुझाव आयोग गठन गरेको खबर सुने त्यसमा सर्वोच्च अदालतका न्यायाधीश विश्वनाथ उपाध्याय अध्यक्ष रामानन्द प्रसाद सिंह होराप्रसाद जोशी श्रीमती कमल राणा दमननाथ ढुङ्गाना र भरतमोहन अधिकारी सदस्य तथा सूर्यनाथ उपाध्याय सदस्य सचिव रहेको सुने मेरो नाम घोषणा गर्दा मलाई सोध्दै नसोध्ने यो कस्तो चलन मलाई त एकदमै चित्त बुझिन रै तत्कालै एउटा वक्तव्य लेखेँ म नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी र वाममोर्चाको सदस्य हुँ मलाई वाममोर्चा र मेरो पार्टीले नसोधि मेरो नाम किन घोषणा गरियो यसमा मेरो विरोध छ अब त बहुदलीय उत्तरदायी व्यवस्था आयो राजाले मन्त्री परिषदको सल्लाह अनुसार काम गर्नुपर्छ आफू खुसी गर्ने होइन यसकारण म आयोगमा बस्न सक्दिनँ मैले मेरो वक्तव्य रेडियो नेपालमा पठाएँ त्यस्ताका बहुदलको निकै प्रतिष्ठा थियो समाजमा पनि बहुदलको धाक जमेकाले होला मैले दिएको वक्तव्य जस्ताको तस्तै प्रसारण भयो त्यसले हलचल नै मचियो भोलिपल्ट दमननाथ ढुङ्गानाले पनि म बस्दिनँ भनेर वक्तव्य दिनुभयो त्यसको दुई तिन दिनपछि विश्वनाथ उपाध्यायको पनि वक्तव्य आयो यो आयोग गठन नै नभई विघटन भयो यहाँ एउटा चर्चा गरौँ मुकुन्द रेग्मी मेरा घनिष्ठ मित्र हुनुहुन्छ संविधान सुझाव आयोगमा हामी सँगै थियौँ उहाँले नेपाल अधिराज्यको संविधान दुई हजार विषयमा दुई खण्डको किताब लेख्नु भएको छ उहाँ स्पष्टवादी र इमान्दार व्यक्ति हुनुहुन्छ तर यस विषयमा उहाँले इमान्दारीपूर्वक कुरा राख्नु पहिले विश्वनाथ उपाध्याय अनि दम्मनाथ ढुङ्गाना र त्यसपछि मात्र मैले वक्तव्य दिएको भनेर लेख्नुभएको छ उहाँको यो लेखनबाट मलाई बहुतै दुःख लाग्यो हामी कहाँ बौद्धिक इमान्दारितामा कमी छ यस प्रसङ्गमा एउटा कुरा मलाई याद आउँछ एकजना नालिकर भन्ने भौतिकशास्त्रका भारतीय विद्वान छन् उनले भौतिकशास्त्र अध्ययन गर्दा आइन्स्टाइनले प्रतिपादन गरेको सिद्धान्तको थप खोजी गरे त्यसबापत उनी र उनका गाइड बेलायती नागरिकलाई संयुक्त रूपमा नोबेल पुरस्कार दिइयो त्यो पुरस्कार ग्रहण गर्दा बेलायती नागरिक मलाई यो पुरस्कार दिनु नपर्ने हो मैले त नालीकरलाई सहयोग गरेको हुन् यो सोच सबै नालीकरको हो भने यसैलाई भनिन्छ बौद्धिक इमान्दारी हामी कहाँ कहिले आउने हो यो बौद्धिक इमान्दारी राजाले आफूकुसी गठन गरेको आयोगमा हामीले बस्न अस्वीकार गरेपछि उनले जेठ एक गते संविधान सुधार सुझाव आयोग विघटन गरे र हामीले सार्वजनिक रूपमा माग गरे अनुरूप मन्त्रीमण्डलको सल्लाह र सहमतिबाट नयाँ संविधान सुझाव आयोग बनाउने कुरामा प्रधानमन्त्रीलाई सिफारिस गर्न भन्यो अब मन्त्री परिषदको सिफारिसमा वाममोर्चाका तीन काङ्ग्रेसका तीन र स्वतन्त्र तीन गरी नौजनाको आयोग बन्ने भयो वाममोर्चाबाट जना पठाउने विषयमा छलफल गर्न हाम्रो बैठक साहना भाउजूको घरमा बस्यो पहिलेको आयोगमा बस्न मैले अस्वीकार गरेको कुरा रेडियोबाट सबैले सुनेका थिए त्यस बैठकमा निलम्बर आचार्यले सोध्नुभयो भरतमोहनजी तपाईँलाई सोद्धिन सोधी राजाले तपाईँको नाम हालेछन् अघि वाममोर्चाबाट तिनजना कस कसलाई पठाउने भन्नेमा एक राय बन्न सकेन मालेका तर्फबाट एउटा प्रस्ताव आयो हामी सबैभन्दा ठूलो पार्टी भएको हुनाले मालेबाट दुईजना हुनुपर्छ एकजना तपाईँहरूमध्ये हुनुहोस् यसले अरू पार्टीलाई उत्तेजित बनाएर थप समस्या सृजना गर्यो पछि सबै समानहरू यसबाट जाँदा पार्टीका तर्फबाट होइन वाममोर्चाका तर्फबाट जाने हो त्यसैले वाममोर्चाबाटै चुनाउ भन्ने कुरामा सहमति भयो तर तिनजना कसलाई चुन्ने भन्नेमा अझै एकमत बन्न सकेन धेरैको नाम आयो अन्त्यमा त मतदान नै हुने स्थिति आएर गोप्य मतदान गरियो पहिलो चरणमा निर्मल लामा र म निर्वाचित भयौँ दोस्रो चरणको निर्वाचनमा माधव नेपाल निर्वाचित हुनुभयो यस प्रकार संविधान सुझाव आयोगमा वाममोर्चाका तर्फबाट माधव नेपाल निर्मल लामा र म रहने भयौँ यो पनि राम्रै भयो इङ्ग्ल्यान्डमा एउटा भनाइ छ संविधान विवेक र संयोगको फल वास्तवमा दुई दुईपटक मतदान गराएर पनि वाममोर्चाबाट पर्नुपर्ने मानिस परेका रहेछौँ नेपाल अधिराज्यको संविधान दुई हजार सत्तालिस बनाउँदा वाममोर्चाका तर्फबाट जुन प्रभावकारी भूमिका खेल्यो म त्यसको चर्चा पनि गर्नेछु यो समूह नभई त्यो कार्य सम्भव हुने थिएन संयोग बनाऊ उचित मान्छेको चयन भएको रहेछ संविधान सुझाव आयोगमा अध्यक्ष विश्वनाथ उपाध्याय सर्वोच्च अदालतका न्यायाधीश सुविख्यात संविधान न्याय कानुनका याता रमानन्द प्रसाद सिंह पूर्व न्यायाधिवक्ता न्यायशास्त्रका धुर विद्वान प्रद्युम्नलाल राज भण्डारी सरकारी सेवामा उच्च पदस्थ बसी लामो सेवा गरेका अनुभवी उहाँहरू तिनजना स्वतन्त्र भनी छानिनु भएको थियो नेपाली काङ्ग्रेसबाट लक्ष्मण हरियाल मुकुन्द रेग्मी र दमननाथ ढुङ्गाना जना कानुन व्यवसायमा स्थापित व्यक्तिहरू हुनुहुन्थ्यो हामी बाम तर्फबाट जानेमा मेरो मात्र कानुनी पृष्ठभूमि समेत थियो माधव कुमार नेपाल र निर्मल लामा राजनैतिक पृष्ठभूमि थियो विभिन्न पृष्ठभूमिबाट आएका संविधान सुझाव आयोगका सदस्यहरू आआो क्षेत्रमा स्थापित व्यक्तित्व हुनुहुन्थ्यो सबैको साझा प्रयत्नले गर्दा नै छोटो समयमा एउटा राम्रो संविधान आउन सक्यो अध्यक्ष विश्वनाथ उपाध्यायको टिमको नेताको रूपमा भूमिका सराहनीय थियो यी नौजनाको नाम मन्त्री परिषदले सिफारिस गरी राजा कहाँ पठाएको थियो राजाले जेठ सोह्र गते तिनै नौजनाको संविधान सुझाव आयोग गठन घोषणा गरे सूर्यनाथ उपाध्याय आयोगको सचिव हुनुभयो दुई जेठ सत्र गते संविधान सुझाव आयोगको पहिलो बैठक राष्ट्रिय सभागृहमा बस्यो जसमा माधव नेपाल र निर्मल लामा अनुपस्थित हुनुहुन्थ्यो संविधान सुझाव आयोग का सुरू शुरू का पांच संविधान सुझाव आयोग नेम रचिवालय व्यवस्थन का संबंध में छलफल गये साथ ही आयोग संविधान का विषय में अध्ययन करी प्रतिवेदन पेश करने विषय को बाँडफाड़े रमानन्द प्रसाद सिंह र मलाई मौलिक अधिकार राज्यका निर्देशक सिद्धान्त र नीति सम्बन्धी अध्यायका विषयमा प्रतिवेदन पेस गर्ने जिम्मा पर्यो जनताका लागि संविधान बनाउन थालिएको हुँदा जनताको राय बुझ्नु अनिवार्य कुरा थियो यद्यपि हामीलाई तीन महिनाको छोटो समय तोकिएको थियो संविधान जस्तो महत्त्वपूर्ण राष्ट्रलाई नै प्रभावित पार्ने र राष्ट्रलाई हिँड्ने बाटो निर्देशन गर्ने महत्त्वपूर्ण दस्तावेज तयार गर्न तीन महिनाको समय निकै नै कम हो विश्वका संविधानको अध्ययन बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका विभिन्न अनुभव आफ्नो देशको संवैधानिक विकासको इतिहास 2004 सालको नेपाल सरकार वैधानिक कानून 2007 सालको अन्तरिम शासनविधान दुई हजार सालको नेपाल अधिराज्यको संविधान र नेपालको संविधान दुई हजार अध्ययन गर्नु आवश्यक थियो उन्तिस वर्षसम्म निरङ्कुश व्यवस्थाका विरुद्ध गरेको सङ्घर्ष दुई सालको जनआन्दोलन जनताको अभिमत र जनआकांक्षा बुझी समग्र पक्षको अध्ययन गरी देशका लागि प्रजातान्त्रिक संविधान बनाउन चान्सुने काम थिएन यस्तो गहन जिम्मेवारी तीन महीना को छोटो समय में गुण थियो। समय को कस्साकस्सी पर्ता हमें संविधान बना जनता को राय लिं आवश्यक ठानेर सदस्य विभिन्न टोली बनायों में आयोग में कार्यरत कर्मचारी कराइक थी पूर्व मेचीदि पश्चिम महाकालीस जनता राय लिने विभाजन कर मेरे टोली कोशी मेची राय लीन खटि सब राज दल सामजिक धार्मिक र सांस्कृतिक संस्थाई सुझाव पठाउन पत्र लिख्यों आम जनता को राय लगी संविधान सुझाव आयोग को कार्यालय में रायपेटिकख्यौं त्यसबेला सम्भव भएका अनुभवी प्रशासक र कानुन न्याय सेवामा अनुभवी कर्मचारीहरूलाई समेटेर सचिवालय बनाएँ राय सङ्कलन गर्ने सिलसिलामा म दुईजना साथी लिएर मेची गएँ पहिले नै प्रमुख जिल्ला अधिकारीलाई खबर गरी संविधानका लागि राय सुझाव लिन जनसमुदायलाई एक ठाउँमा जम्मा गर्न मैले सबै स्थानका निम्ति समय टोकेँ विराटनगर धरान धनकुटा भोजपुरते र थुम सङ्खुवासभा ताप्लेजुङ इलाम पास्थर र झापामा मुकाम बनाएर जनताको राय सङ्कलन गरेँ समयको चापाचाप र बाटोको कठिनाले गर्दा ताप्लेजुङ र सभा जान गाह्रो परिरहेको थियो त्यसकारण काठमाडौँमा अध्यक्ष विश्वनाथ उपाध्यायलाई फोन गरी स्थिति बताएँ मलाई ताप्लेजुङ र सभा पनि जान मन छ तर मोटरबाट आउँदा जाँदा कतिपय ठाउँमा हिँड्नुपर्ने हुँदा निकै समय लाग्छ के गर्ने उहाँले म हेलिकप्टरको व्यवस्था गरिदिन्छु तपाईँ दुवै ठाउँमा गएर आउनुहोस् भन्नुभयो त्यसपछि म दुवै ठाउँ पुगेँ ताप्लेजुङ पुग्दा अम्बिका साबा उहाँ प्रतिनिधि सभा सदस्य र मन्त्री हुनुभयो उहाँले माला लगाइदिँदै भन्नुभयो भरतमोहन कम्रेड पहिले हामीले तपाईँलाई यही ठाउँमा प्रहरी प्रशासनको आँखा छलेर बजारबाट तर्काउँदै गाउँघरमा लिएर हिँड्थ्यौँ आज सैनिक हेलिकप्टर चढेर सैनिक ब्यारेकमा ओर्लिनु भएको छ जनताले यति ठुलो स्वागत गरिरहेका छन् अहिले कति फरक भयो यो सबै जनताको शक्तिले भएको साँच्चै जनताको शक्ति महान् छ यसरी म मेची सबै जिल्लामा पुगेँ कुनै जिल्लामा त दुई ठाउँमा पनि जनताको राय सङ्कलन गर्ने काम सम्पन्न भयो म जति ठाउँमा गएँ त्यति ठाउँमा मानिसहरूको अत्यधिक उपस्थिति थियो राजनैतिक दलका स्थानीय नेता कार्यकर्ता किसान युवा महिला विद्यार्थी मजदुर उद्योगपति व्यापारी र त्यस ठाउँका प्रतिष्ठित व्यक्ति प्रायः सबै आउनुभएको थियो पाँच थर र ताप्लेजोङमा जनजातिका मानिसको उल्लेख्य उपस्थिति थियो भोजपुरमा त ठाउँ नपुगेर टुणी कार्यक्रम राख्नु परेको थियो यसरी जनताको संविधान निर्माण गर्ने काममा ठुलो अभिरुचि र सहभागिता देखिन्थ्यो त्यसले मलाई पनि निकै प्रभावित पार्यो मैले त्यहाँ प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रशासनका कर्मचारीलाई जनताले भनेका सुझाव टिप्न लगाएको थिएँ सबै ठाउँबाट प्राप्त सुझाव लिएर म काठमाडौँ आएँ त्यस्तै प्रकारले अन्य ठाउँमा खटिएका साथीहरूले पनि आफ्नो जिम्मामा परेका ठाउँबाट सुझाव सङ्कलन गरि आउनु काठमाडौँमा राय सङ्कलन गर्ने पेटिकामा परेका रायहरूलाई हामीले व्यवस्थित रूपमा अध्ययन गर्यौँ ती सङ्कलित सुझावबाट संविधान निर्माण गर्ने कार्यमा ठुलो सहयोग मिलेको थियो